अथ सोड सो अध्याय कुमारजी आजा गर्नुहुन्छ अगस्त मुनि ध्यान पूर्वक सुन फेरि कुनै दिन शिवजीलाई वन विहार गर्ने इच्छा भयो र कसैलाई पनि थाहा नदी शमान्तक वनमा मृग रूप भई अनेक मृग मृगिनीहरूका साथ परम आनन्दले रहन लाग्नु भयो यता पार्वतीले महादेवलाई नदेखि अनेक स्थानमा खोजिन् तर कहीँ भेटाउन नसकी महादेवले अघि पनि मलाई यसै गरी दुःख दिनुभयो अब फेरि कहाँ भयो होला पनि ध्यान दृष्टिले विचार गर्दा श्लेषमान्तक वनमा मृगरूप धरेर विहार गरिरहेको थाहा पाइन् र पनि बागमती नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागिन् कैलाशमा शिव पार्वती दुवैलाई नदेखि ब्रह्मादि देवताले स्थान स्थानमा खोजी गरे तर कहीँ पनि पत्ता लगाउन सकेनन् र हार मानि आफ्ना आश्रममा जान लाग्दा बागमती नदी किनारमा पार्वतीलाई तपस्या गरिरहेको देखेर सबै देवताहरूले प्रणाम गरी सोधे हे जगत माता कैलाशमा हजुर र महादेव बिना संसारै शून्य जस्तो भयो र हामीहरू असहाय अनाथ जस्ता भयौँ अब हामी माथि दया गरेर महादेव कहाँ हुनुहुन्छ आज्ञा होस् फेरि हजुर पनि त्यस्तो स्थानमा आएर एक्लै किन बस्नु भएको हो यी सबै कुरा हामीलाई आज्ञा होस् यति देवताहरूको प्रार्थना सुनि पार्वती भन्नुहुन्छ हे देवता हो महादेव यतै आउनु भएको हुनाले म उनकै आराधना गरेर यहाँ बसेकी हुँ शेषमान्तक वनको नैसृङ्त्य कोडमा एउटा जंगल र सरोवर छ महादेव त्यही मृगस्वरूप भएर वनविहार गर्दै हुनुहुन्छ कस्तो मृग भने सुवर्णको जस्तो वर्ण भएको तीन नेत्र र एक सिंग भएको मृगहरूको समूहमा सबैभन्दा ठुलो मृग स्वरूप धारण गरेर बस्नु भएको छ अब तिमीहरू त्यहाँ गएर खोजी गर अनि महादेवको दर्शन पाउनेछौ पार्वतीको वचन अनुसार देवताहरूले त्यहाँ गई खोजी गरे तर पाउन सकेनन् ब्रह्मा विष्णु इन्द्र तिनैजना देवताले अनेक स्तुति गर्दै खोज्न लागे उसै बेला अकस्मात लाखौँ मृगको एउटा समूह देखे त्यही फौजका माझमा अत्यन्त राम्रो तीन नेत्र एक सिंह र सुवर्ण झैँ वर्ण भएको सबैभन्दा ठूलो मृगलाई पर्वबाट देखे त्यस मृगलाई आउन लागेको तिनै देवताले देखेर अलि नजिक गई बिन्ती गरे हे भगवान कैला सुन्ने भएको धेरै दिन भयो हे दया हामी त्रिदेव ब्रह्मा विष्णु इन्द्रादिमाथि दया गरी दर्शन दिनुहोस् यस्तै अनेक स्तुति गर्दै मृग रूप शिवका नजिकै गए आफूतिर आउन लागेको देवतालाई देखेर रुद्र मृग उफ्री उफ्री भाग्न लागे रुद्र मृगको त्यस्तो चाला देखेर विष्णु भगवान् भन्नुहुन्छ हे देवेन्द्र हामीहरूको प्रार्थनाले महादेव चैतन्य हुने भएनन् अब हामी तिनै व्यक्तिले तीन घेरा दिएर समातौ विष्णुको यस्तो वचन सुनेर हुन्छ भने तीन देवताले तीनतिर उभि घेरा दिएर रुद्रमिर्गको सिंहको जरा विष्णुले र माझमा ब्रह्माले ब्रह्मा टुप्पामा इन्द्रले बलपूर्वक समाते ती त्रिदेवले समाउन साथ रुद्र मिर्ग अन्तर्ध्यान भए सिंह मात्र त्रिदेवका हातमा रह्यो त्रिदेवले बेसरी समातेका हुनाले त्यो सिंह तीन टुक्रा भए तिनै देवताका हातमा एक एक टुक्रा आयो त्यस्तो भएको देखेर यो हामीले ठूलो अपराध गर्यौं सारे अनर्थ भयो अब के गर्ने भन्दै तिनै देवता हे शम्भ हामीहरूको यो अपराध क्षमा गरी बक्सियोस् भनी स्तुति गर्न लागे ब्रह्मा विष्णु र इन्द्रले त्यस्तरी स्ुति गरेको देखेर दयाका सागर महादे प्रसन्न महादेव प्रसन्न भई ज्योति स्वरूपको दर्शन दिनुभयो अनि देवताहरू खुसी भई दण्डवट प्रणाम गर्दा भए अनि महादेव आज्ञा गर्नुहुन्छ हे देवता हो तिमीहरूको स्तुतिले म प्रसन्न भए वरमाग महादेवको त्यस्तो आज्ञा सुनेर ब्रह्मा विष्णु र इन्द्र विन्ती गर्दछन् हे प्रभु हजुरको ध्यान कहिले पनि नबिर्सौ सदा हाम्रो हृदयमा रहिरहोस् अरू हामीलाई केही पनि वर्चाहिन्न केवल हजुरका चरणको भक्ति चाहन्छौ देवताहरूको त्यस्तो वचन सुनेर महादेवले तथा भन्नुभयो फेरि तिनै देवताले भने हे ईश्वर यो हजुरको सिंह तिन टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी यी सिंहका तिन टुक्रा के गर्ने हो आज्ञा होस् अब शिवजीले आज्ञा गर्नुभयो हे देवता हो मेरो सिंह तिन टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन र शङ्का मान्नु पर्दैन बरु इन्द्रका हातको इन्द्रलोकमा ब्रह्का हातको मर्त्यलोकमा नेपालको गोकण्ड भन्ने स्थानमा विष्णुको पातालमा लगेर स्थापना गर्नु यति शिवजीको आज्ञा अनुसार विष्णु देवताले दण्डवट प्रणाम गरी विधा भएरै स्थानमा सिंह स्थापना गरेर आफआफ्ना आश्रम गए अनि महादेव सरासर गएर तपस्या गरिरहेकी पार्वतीलाई काखमली त्यहाँबाट अन्तर्दान भएर कैलाश पर्वतमा पुगे नन्दी फ्री चतुषी योगिनी भूत पिचास प्रमग गण सहित भए परमानन्दुनि त्यसपछि नैसिङ कोट लङ्का पुरीबाट दसी रावण नित्य गोकर्ण आएर श्री महादेवका चरणमा दण्डवत गरी नाच कान गरी तपस्या गरेर जान्थ्यो त्यही क्रमले निकै दिन बितेपछि एक दिन शिवजीले बिस फाङ तत्रो खाई अचेत फै बेला रावण आएर दण्डवत गरी नाच र मृगत बजाए स्तुति गर्न लाग्यो प्रतिगम्बर शिव प्रसन्न हुनुभयो अनि हे रावण तेरो तपस्या र सेवाले म प्रसन्न भएँ वरदान माघ जे पनि मागिदिन्छु मेरो निम्ति संसारमा अध्यय केही पनि छैन महादेवको यस्तो वचन सुनि राव भन्दछन् हे ईश्वर हजुरको कृपाले मसँग सबै वस्तु छ मलाई केही पनि चाहिन्न रावणको यस्तो कुरा सुनि महादेवले फेरि आज्ञा भयो हे रावण केही एक थोक नमागे सुख पाउनस लौ माघ शिवको यस्तो इच्छा बुझी रावणले मनमा विचार गर्यो अब मैले माग्ने कुरा के छ र माग्ने महादेवका का काखमा बसेकी सकल लक्षण युक्त पार्वती नै माग्दछु त्यस्तो निश्चय गरेर बिन्ती चढायो हे प्रभु मलाई अरू केही पनि चाहिन्न केवल एउटी पार्वती बक् सुनुहोस् रमानादले लौ भनेर पार्वतीलाई जिम्मा लगाइदिनु भयो रावण जगत पार्वतीलाई पीठमा बोकेर शिवजीसँग विदा भई हिँड्यो यो सबै कुरा वैकुण्ठनाथ विष्णुले थाहा पाए अनर्थ हुन आँट्यो भन्दै तत्काल हावा भन्दा पनि शीघ्र गतिले मोहिनी रूप धारण गरी रावण कहाँ पुगेर भन्नुभयो हे महाशय तिमी को हौ कहाँबाट आइरहेका छौ पीठमा बोकेकी सुन्दरी को हुन् किन बोकेर ल्यायो र कहाँलाई जाने विचार छ रावणले भन्यो हे सुन्दरी लङ्कापुरीको राजा रावण भनेको मनै हुँ मेरो तपस्यालाई प्रसन्न भए महादेवले मलाई आफ्नो स्त्री पार्वती दिनुभयो र यी तिनै पार्वती हुन् म यिनलाई बोकेर लङ्का पुरी जाँदैछु यति रावणको कुरा सुनि मोहिनी भन्न लागिन् हे वीर रावण के तिमीलाई लाज लाग्दैन के ती पार्वती हुन् तिमीलाई छालेर महादेवले मायाद्वारा रचेकी स्त्री दिएछन् तिमी जस्ता राजा र वीर व्यक्तिले यस्ती स्त्री पीठमा बोकेर हिँडेको कसैले देखे के भन्लान् यी पार्वती होइनन् तिमीलाई महादेवले झुक्काएछन् बरु पार्वतीलाई जाने इच्छा छ भने म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु सुन महादेवले आसन गरी राखेको बाघको छालाभित्र साँच्चीकी पार्वती लुकाइराखेको छ त्यही मागेर लैजाओ यति भने अनेक हावभाव कटाक्षले छोपी मोहिनी रूप विष्णुले कुरा गर्दा रावणको चित्त बुझ्यो र पार्वतीलाई त्यहीँ छोडेर आफू फेरि कैलाश पुग्यो उता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा र सत्कार गरी राखे उता महादेव कुचेष्टा भइरहेकै थिए त्यसै बेला रावण पुगेर विन्ती गरे हे ईश्वर हजुरले मलाई छलेर पार्वती भनी मायाले एउटी स्त्री पठाइदिनु भएछ यो कुरा थाहा पाए मैले बाटोमै फालेर आए दिने इच्छा भए हजुरले आसन गरिराखेको बाघको छलाभित्र कि पार्वती दिनुहोस् रावणले यति भनेको सुनि महादेवले ध्यान दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले लगेछन् भने थाहा पाइ मायाले एउटी स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छालाभित्र छिरेर लौ लैजा भनी दिनुभयो रावणा अत्यन्त प्रसन्न भई माया रचित स्त्रीलाई पीठमा बोकेर रङ्का पुरी गयो उता विष्णुले पार्वतीलाई महादेवका पुराई वैकुण्ठ जानुभयो कुमारजी भन्नुहुन्छ हे गस्तुमुनि एक चित्त भएर सुन एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानसरोवर तलावमा राजहंस भएर जल क्रिडा गर्न जानुभएको थियो त्यसै मौकामा अन्तपुर रामको नगरमा बस्ने एउटा जलन्धर थियो त्यसकी वृन्दा नाम अत्यन्त प्रतिपदा स्त्री थिइन् एक दिन ती दुवै पति पत्नी बसेर ठट्टा गरिरहेका थिए त्यसै बखतमा जालन्धर अकस्मात वेश गरी हाँस्यो र वृन्दाले सोधिन् हे स्वामी किन यसरी हाँस्नुभयो जालन्धरले भन्यो हे वृन्दा तिमी जस्तो सुन्दरी पत्नी अरू कसकी होली भनेर हाँसेको हुँ अरू कुनै कारण होइन वृन्दाले उत्तर दिइन् हे स्वामी म के कि राम्री छु र महादेवको स्त्री पार्वतीलाई देखे के गर्नुहोला वृन्दाको यस्तो कुरा सुनि जालन्धरले भन्यो हे स्त्री यो कुरा सत्य हो त्यसो भए म पार्वतीलाई छल्न जान्छु यति कुरा गरी मायाले महादेवको रूप धारण गरी कैलाश पुग्यो पार्वतीले महादेव आउनुभयो भनी सुनको कमण्डलु पाउधुन पामा आइन् र पार्वतीलाई देख्न साथ महादेव धारी जाल्धर मुर्छा परेर लड्यो अनि पार्वतीले ध्यान दृष्टिलाई विचार गर्दा आफूलाई छल्न महादेवको रूपधारी जालन्धर आएको थाहा पाइ द्वार पाललाई भनिन् हे यहाँ कोही आए पनि मलाई नसोधी भित्र बस्न दिनु भने आफू कसैले नदेख्ने स्थानमा गएर लुकी रिसले चुर भई विष्णुको आराधना गरिन् पार्वतीले क्रोधित भएर आराधना गरेको विष्णु भगवान्ले थाहा पाए गरुडमा चढेर तत्काल कैलाश पर्वतमा पार्वती कहाँ पुग्नुभयो र हे पार्वती मलाई किन आराधना गरेकी भनी सोध्नुभयो अनि पार्वती भन्दछिन् हे विष्णु महादेव जल क्रिडा गर्न मान सरवत तलावमा राजहंस भई आनन्द मनाइरहनु भएको छ यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ट जाल आयो र मैले थाहा नपाई महादेव पाल्नुभयो भने पाउ धुन बाहिर ढोकामा जाँदा मलाई देखनासाथ मुर्छा परि भूमिमा ढलेको देख्दा महादेव भए मलाई देखनासाथ मुर्छित हुनु पर्दैन थियो त्यो कुन पापी मलाई छल्न आयो होला भनी ध्यान दृष्टिले विचार गर्दा जालन्धर रहेछ भन्ने जानी द्वारपाललाई यहाँ कोही आए पनि भित्र नपठाउनु भन्ने आदेश दिएर यहाँ आई तपाईँको आराधना गरेकी हुँ अब जे गर्नुपर्ने हो तत्काल गर्नुहोस् यति पार्वतीको वचन सुनि विष्णु भगवान भन्नुहुन्छ हे पार्वती माता वापिष्ट जन्धरले तपाईँलाई दगा गर्न मायाहरू धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वाको सत्य डगाएर आउँछु यसमा कुनै शङ्का छैन म पहिले मानसरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु यति भनेर पार्वती सहित विदा भए ठुलो वेगले मान सरोवरतिर जाँदा भए इति स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी परमेश्वरी वर्तकथाय विष्णुमान सरोवर गमनना नोड सो अध्याय